सम्पूर्ण श्रोताहरूमा नमस्कार रेडियो कार्यक्रम तार्किक निष्कर्षको यस अङ्कमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु साथमा छु म अर्जुन समाजमा रहेका विभिन्न सवालहरूमा छलफल गर्नका लागि यस कार्यक्रमको शुरूआत गरिएको हो यस कार्यक्रमका अघिल्ला अङ्कहरूमा हामीले शिक्षा समावेशीकरण रोजगारी लगायतका विषयमा छलफल चलाइसकेका छौं अघिल्लो कार्यक्रममा हामीले युवाहरूलाई वैदेशिक रोजगारमा पठाउन रोक लगाउनु पर्छ कि पर्दैन भन्ने विषयमा छलफल चलाएका थियौं नेपाल सरकारको केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक चार जनामा एकजनाको दैनिक कमाई त्रिपन्न रूपियाँ भन्दा कम छ सरकारले दैनिक त्रिपन्न रूपियाँ भन्दा कम कमाउनेलाई गरीब भनेर तोकेको छ यसलाई आधार नेपालमा छैसठी लाख जनसंख्या गरिबीको रेखा छ जुन संख्या नेपालको कुल जनसंख्याको पच्चीस हो नेपालमा गरिबी निवारणका लागि विभिन्न प्रयासहरू भइरहेका छन् तर पनि गरिबी निवारण सोचे अनुसार हुन सकेको छैन र नेपालमा गरिबी निवारणका लागि भन्दै थुप्रै संस्थाहरूले सिप सिकाइरहेका छन् तर सिप प्रयोग गर्ने जनसंख्या भने कम रहेको विभिन्न तथ्याङ्कहरूले देखाउँछन् यसै विषयमा छलफल गर्नको लागि आज हामी नेपालमा गरिबी निवारणका लागि सिप सिकाउनु भन्दा जागिर दिनु उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गर्न लागिरहेका छौं अब हामी आजको बहस शुरू गर्दैछौ यस बहसको पक्षमा बहस गर्नको लागि हुनुहुन्छ ईश्वर पौडेल कारोबार दैनिकका बीरबहादुर केसी र जिल्ला वन अधिकृत केदारनाथ दाहाल यसको विपक्षमा बहस गर्नको लागि हामीसँग हुनुहुन्छ जिल्ला लघु समूह संघका विष्णुकुमार थापा शङ्कर श्रेष्ठ र आर्थिक अभियान राष्ट्रिय दैनिकका गौतम अब हामी आजको बहसलाई सुरु गर्छौँ आजको बहस हामी ईश्वर पौडेलबाट सुरु गरौँ नेपालमा गरिबी निवारणका लागि सिप सिकाउनु भन्दा जागिर दिनु उपयुक्त हुन्छ भन्ने तपाईँहरूको आधार चाहिँ के यो पहिलो कुरो त विषयवस्तु बच्चालाई शिक्षित गराउने क्रममा घरमै पहिला कफ सिकाउने अथवा औपचारिक रूपमा स्कुलबाट पठन सुरुवात गराउने भन्ने कुरालाई यदि सामान्य जनमानसमा सोध्ने हो भने उसको एन्सर आउँछ पहिला विद्यालयमा भर्ना गराउने र सँगै आफैले पनि त्यसमा चाहिँ इफोर्ट दिने बालबालिकालाई भन्ने कुरा आउँछ त्यस्तै गरिबी निवारणका लागि पहिला चाहिँ राज्यबाट रोजगार सिर्जनाको पक्षमा ध्यान दिनुपर्छ अनि मात्र सिपको कुरो चाहिँ सहायक पछि मात्र हो हेर्नुहोस् बाटोमा चौतारो छैन भने भारी बोक्नु हुँदैन पहिला चौतारोको सिर्जना हुनुपर्छ अनि मात्र बाटोको दूरी र अवस्था हेरेर भारी निर्धारण गर्नुपर्छ यसको अर्थ भोलि गएर सिपको प्रयोजन हुने ठाउँ छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्छ यदि भोलि गएर सिप व्यवस्थापन गर्ने ठाउँ छैन भने सिप अनर्थ हुन्छ तसर्थ हाम्रो मत के रहेको छ भने आम रूपमा दीर्घकालीन रूपमा गरिबी निवारण गर्नु छ भने पहिला रोजगारको अवस्था चाहिँ सिर्जना गर्नुपर्छ कार्यक्रमको विषय पनि यही नै रहेको छ र हाम्रो एजेन्डा चाहिँ रोजगार होइन सिप दिनुपर्छ भन्ने छ त्यसलाई बलियो बनाउने आधारहरू यस प्रकार रहेका छन् जस्तो कि एकजना व्यक्तिले सिप पायो भने पाँचजना व्यक्तिहरू चाहिँ रोजगार पाउँछन् र एउटा कुनै एउटा बालकको पहिलो पाठशाला भनेको घर हो घरबाट उसले धेरै कुराहरू सिक्छ र उसको शिक्षिका भनेको आमा हुनुहुन्छ आमा शिक्षित हुनु भनेको सबै परिवार शिक्षित हुनु हो त्यसैले आमाले एउटा बालकलाई शिक्षा दिनुहुन्छ पाठशालामा पूर्व शिक्षा त्यसपछि विद्यालय भर्ना गर्नुहुन्छ त्यसै गरी सिकायो भने रोजगार सृजना हुन्छ त्यसै एउटा रोजगार पाउने व्यक्ति कसैको नोकर हुन्छ तर शिव पाएको व्यक्ति उसको नोकर होइन मालिक हुन्छ त्यसैले आफै मालिक आफै नोकर हुन्छ शिव पाएको खण्डमा र स्रोतमा आधारित शिव र उद्यमशीलताको सृजना गर्नाले स्थानीय स्रोत साधनको आधारमा सिप प्रदान गर्नाले उसको उद्यमशीलताको सृजना हुन्छ रोजगारको सृजना हुन्छ सिपले रोजगार सृजना गर्ने रोजगारले सिप होइन यसपछि कारोबार राष्ट्रिय दैनिकका प्रकार हुन्छ देवाली केसी जस्तो भने शिक्षा त दिने एउटा आमा शिक्षित भएन भने परिवारले शिक्षित हुन्छ भन्ने यो कुरामा सहभाग तर शिक्षा कस्तो शिक्षा भन्ने कुराको त्यहाँ आवश्यक छ त्यो हामी एउटा आवश्यकता अनुसारको शिक्षा उसलाई परेको परेन हामी उसको आवश्यकता एउटा छ अनि हामी अर्कै सिप दिन थाल्यौँ भने अहिलेसम्म भनेको यो सिप प्रयोगविहीन भयो भन्नुको अर्थ यहीँ नै हो हामी यहाँ के भन्दैछौँ भने गरिबी निवारणका लागि गरिब विपन्न भनेर उनीहरूको लागि हामी तालिम दिनेछौँ उ गरिबी निवारण गर्नु छ भने उसलाई त के छ भने अहिले हाम्रो यो तालिम दिने परिपाटी कस्तो छ भने तालिम सेन्टरहरू धेरै सहरमुखी छन् ऊ आएर एउटा उसले तालिम फ्रीमा पाउला तर हाम्रो चाहिँ के छ चा भने यदि त्यो तालिम ल्यायो केही होला कि भन्ने मात्रै हो तर त्यो चाहिँ के छ भने तालिमको लागि तालिम भन्ने मात्रै अहिले सीमित छ एउटा म के जानकारी गराउँ भने अहिलेसम्म भएको तालिमको तथ्याङ्कलाई हेर्दाखेरि अहिले यो घरेलु तथा साना उद्योग विकास समितिले दुई सालदेखि अडसठी असार तालिम दिएको रहेछ जम्मा उसले विभिन्न शीर्षकमा तालिम दियो तिन हजार दुई सय उनले तालिम दियो तर त्यसरी हेर्दाखेरि अहिलेसम्म दोलखा जिल्ला भरिमा छ सय बहत्तरवटा उद्योग छन् तर उसको तथ्याङ्कमै हेर्दाखेरि जम्मा रोजगार कति छन् भनेर हेर्दियो भने चार सय भन्दा बढी छैन भनेपछि बाँकी मान्छे कहाँ गए कि एउटै मान्छे चाहिँ हरेक तालिमका लागि तालिम मात्रै लिइरहेको छ यो त एउटा तथ्याङ्क मात्रै हो विष्णुजी लघु उद्योगमा हुनुहुन्छ उहाँहरूले यो तिन वर्षको अवधिमा भए भन्दा बढी मान्छेलाई तालिम दिनुभएको छ ती मान्छे अहिले कति रोजगारी छन् उहाँले भन्दै हुनुहुन्थ्यो कि तालिममा चाहिँ धेरै दे समस्याहरू देखा परेको कुराहरू उहाँले गर्दै हुनुहुन्थ्यो तालिममा जति कुरा समस्या देखिएका छन् रोजगारका कन्डेक्समा पनि त्योभन्दा धेरै समस्याहरू देखा परेका छन् र त्यो रोजगार चाहिँ कसले दिने त र रोजगार दिइसकेपछि त्यसको आउटपुट चाहिँ के हुने त्यसको बारेमा नि हामीले सोध्नु जरुरी छ र आजको हाम्रो मुख्य मुद्दा भन्नु नै गरिबी निवारण रहेको छ र गरिबी निवारण चाहिँ त्यो समय मात्रै हुनसक्छ कि जब चाहिँ हाम्रो समाजमा हाम्रो देशमा भएका स्रोत साधनहरूको परिचालन हुन्छ त्यस पछाडि देशको विकास हुन सक्छ अनि मात्र गरिबी निवारण हुन्छ र अनि मात्र हामीहरू हाम्रो देशमा भएका ती गरिबीको रेखा भन्दा मुनिरहेका जनसङ्ख्याहरूले चाहिँ आफ्नो जीवन स्तरलाई उकास्ने मौका पाउँछन् त्यस्तै हामीले हेर्न सक्छौ चाइना जापानतिर उनीहरूको धेरै विकास भएको देख्छौ खाली उनीहरूको जनतालाई चाहिँ रोजगार दिने कुरामा मात्रै जोडेका भए र उनीहरूको जनतालाई चाहिँ सिप दिने कुरालाई चाहिँ नराखेको भए सायद ती देशहरू विज्ञान प्रविधि लगायत विकासको त्यस चुलीमा पक्कै पनि पुग्दैन थिए त्यसकारण नेपालमा यदि विकास गर्नु गरिबीको निवारण गर्नु भने हाम्रो साधनलाई परिचालन गर्नुपर्छ सा, त्यसको परिचालन गर्नुको लागि हामीसँग सिपको आवश्यकता पर्छ र यही सिपलाई चाहिँ अगाडि ल्याउनु पर्छ हामी गरिबको कुरा गरिरहेका छौँ अब सिप लिने भन्ने कुरो सिप लिन यसै पनि केही खर्च लाग्छ मेरो बुझाइमा चाहिँ सिप लिने भनेको एउटा त खर्च लाग्छ अर्को समय लाग्छ गरिबमा त्यो खर्च गर्ने क्षमता पनि हुँदैन गरिबमा त्यो पर्खने धैर्यता पनि हुँदैन उसलाई आज दिनभरि काम गरेर बेलुका ज्याला पाएन भने ऊ त्यस्तो चाहँदैन हामीले यो धेरै अनुभव गरिसकेको छौँ हामी धेरै तालिम दिँदाखेरिको अनुभव हो हाम्रो र ऊ चाहिँ सिप्लिन यस कारण चाहँदैन ऊ कोही चाहन्छ उसँग धैर्यता हुँदैन अब मध्यमवर्ग र अब धनी वर्गहरूले चाहिँ लामो समय लिएर खर्च गरेर सिल्प लिन्छन् भने उनीहरूको लागि हामीले बोले होइनौँ या हाम्रो आजको विषय भनेको गरिबको लागि भएको गरिबले चाहिँ हामी भुक्तभागी भइसकेका छौँ धेरै तालिम गऱ्यौँ धेरै तालिम दिएर चाहिँ केही रोजगार पाउला भनेर जति हामीले मिहिनेत गरेका छौँ अहिलेसम्म हामीले सार्थकता यसको पाएका छैनौँ सिपादन गर्नको लागि जुन खर्च र समयको कुरा भयो हामीले फेरि पनि जताबाट भन्दा पनि गर्न खोजेको के त भन्दाखेरि गरिबी निवारण हो गरिबहरूले सिप लिन सक्दैनन् र समय पनि लाग्छ त्यसमा खर्च पनि हुन्छ भन्ने यो जरुरी होइन किनभने गरिबहरूको लागि हामीले सिप किन दिन जरुरी पनि छ भने उनीहरूलाई यो खर्च लाग्छ समय बढी खर्च हुन्छ भनेर सिपै नदिने अनि समय लाग्छ भनेर उनीहरूको समय खर्च नगर्ने भन्ने त्यो अर्थमा हुँदैन किनकि अब एकजना मान्छेले सिप लिँदाखेरि जस्तो अघि हाम्रो सरले पनि भनिसक्नुभयो पाँचजना रोजगार हुन्छन् किनकि त अब हामीले सबै सिपहरू केमा आधारित छ त अहिलेको सरले पनि भन्नुभएको थियो कि सिप व्यवस्थापन गर्ने ते ठाउँ छैन त्यस्तै अब चौतारो बनाउने कुराहरू चौतारो बनाउने भनेको पनि एउटा सिप भएको मान्छेले बनाउने हो ढुङ्गा त्यसै छडिँदैन त्यहाँनिर सिप भएकै मान्छेले गर्ने हो अब खर्च नगरिकन जस्तो एउटा बच्चाले आफ्नो आमासँग उसले स्तम्पात गर्नको लागि केही न केही त त्यहाँनिर सिप गरिरहेको हुन्छ ऊ मडारिन सक्छ ऊ रुन सक्छ त्यो पनि एउटा सिप हो सिपलाई जसरी हामीले अहिले व्याख्या गरिरहेका छौँ यो फगत की? त यो हामीले व्याख्यामै गलत गरिरहेका छौँ भन्ने मेरो क्षम्या हो किनकि सिप त सबै आय आर्जनमुखी मात्रै र गरिबी निवारणमुखी मात्रै हुँदैन जीविको उत्पादनमुखी हुन्छ दीर्घकालीन आत्मनिर्भरताको कुराहरू हुन्छन् यहाँनिर त्यस कारण पनि यो रोजगारी एउटा क्षणिक हुन्छ एउटा निश्चित समयसम्म हुन्छ एउटा मान्छेले बिस वर्ष पाँच वर्ष दस वर्ष सोह्र वर्ष एउटा निश्चित समयसम्म रोजगारी हुन्छ त्यसपछि के गर्नेछ यदि कुनै मान्छेसँग चाहिँ एउटा विषय कुनै एउटा विषयवस्तु चाहिँ शिव छैन भने त्यो मान्छे बिस वर्ष पछाडि के गर्ने केही गर्न सक्दैन उसले ऊ त एउटा सबै शरीरहरूका सबै अङ्गहरू सपाङ्ग हुन पनि ऊ शिव बिना अपाङ्ग भन हुन जान्छ यस कारणले चाहिँ रोजगारी भन्दा पनि कुनै एउटा व्यक्तिको लागि गरिबी निवारणको लागि त ै सकिँदैन उहाँले भन्नुभयो चाइना जापानको कुरा गर्नुभयो चाइना जापानमा चाहिँ एक्कासी फर्को मार्यो त्यहाँ सिपको चाहिँ प्रयोजन भएको थियो भन्ने खालको कुरा आए म सानो कुरा जोडिहाल्छु जो। दोस्रो विश्वविद्यालय जापानलाई आक्रान्त पार्यो र पारेपछि उसलाई झोक चल्यो उसले, उसले आफ्नो श्रम चाहिँ चलायमान बनाउने सोच राख्यो तर कसरी ठाउँ थिएन अब के गर्ने भन्दा जनतालाई व्यस्त बनाउने नाउँमा त्यो जनतालाई चाहिँ हेर्नुहोस् खाल्डो खन्दै त्यही खाल्डो पुर्दै गर्न लगायो यसको मतलब के थियो भने त्यो श्रम चाहिँ युज गर्ने त्यो श्रम शक्ति व्यवस्थापन गर्ने ठाउँ थिएन अब यसको अर्थ ती श्रम शक्तिलाई प्रयोग गर्ने ठाउँ थिएन भन्ने हुन्छ हेर्नुहोस् बुद्धि आयो औद्योगिकरण गर्यो सुरुवात गर्यो र त्यहाँ सबै खाले सिप र क्षमताको जनशक्ति अठायो यसले के भन्छ भने सिप व्यवस्थापन गर्ने ठाउँ चाहिन्छ उहाँहरूले भन्या पनि त जस्तो पहिला सिप सिकिसकेपछि त स्थानीय स्रोत साधनहरू परिचालन हुन्छ प्रयोग हुन्छ भन्ने कुरा त थियो नि त उहाँहरूको त्यो प्रयोग हुन्छ जस्तो तपाईँले कुरा आयो यहाँनिर चाहिँ अब चाहिँ तपाईँको रोजगार छिडेको हुन्छ होइन रोजगार चाहिँ तिर काम हुँदैन रोजगारले मान्छेले केही हदमा मात्रै सन्तुष्ट गराउँछ त्यो कुरो गलत हो हेर्नुहोस् कामले काम सिकाउने काम कुरा हेर्नुहोस् जब काम गर्छ जब त्यतिखेर चाहिँ आवश्यकताको अनुभूति हुन्छ सिपको अनुभूति हुन्छ त्यहाँबाट बरु उहाँहरूलाई बरु केफोट हुन्छ भने पहिला रोजगारी हुनुपर्छ अनि पो बरु अरू थप चाहिँ तपाईँको सिप विकास हुन्छ त्यो कुरा चाहिँ ध्यान दिनुपर्ने हुन्छ हुन्छ अब हामी विष्णुकुमार थापा सरसँग जान्छौँ म एक्चुली ईश्वरजीको कुरासँग कुरा गर्न चाहन्छु उहाँले अघि नितान्त यो पनि जोडेर एजेन्डा उठाउनु भएको उहाँले घरे अथवा सानोति विकास सम्बन्धी कुरा हुनुभयो अब हरेक कार्यालयको हरेक सङ्घ संस्थाको कार्यक्रम सञ्चालन गर्ने तौतरी गरेर आफ्नो आफ्नै हुन्छन् होइन आफ्नो नेचर अनुसार हुन्छ आफ्नो अब्जेक्टिभ अनुसार हुन्छ यो म घरेलु विकास समितिर त म जान्न उहाँले भन्नुभयो जिल्ला लघुद्यमी सङ्घ सङ्घले लघु उद्यमी विकास कारणको आर्थिक तथा प्राविधिक सहयोगमा बाह्र भन्दा बढी उद्यमीहरू तयार गरेको छ यो कुरामा म सहमत छु होइन तर एउटा कुरो कस्तो भने बाह्र भन्दा बढी उद्यमी सिर्जना गराएको र हामीले उद्यमी सिर्जना गर्नु नै त्यो रोजगारी दिनु हो एउटा उद्यमी सिर्जना हुनु भनेको ऊ आफै एकजना रोजगारीमा त्यसैले गर्दाखेरि म उहाँलाई के भन्छु भने हामीले कार्यक्रम गर्दाखेरि हामीले स्थानीय स्रोत साधन बजार र मागको आधारमा कार्यक्रम सञ्चालन गर्दछौ र यो टपिक्स पनि आफै सोत छ गरिबी उन्मूलनको लागि कार्यक्रम भनेर होइन वास्तवमा एउटा हामीले जनचेतनाको अभिवि गराउनु जरुरी छ होइन केदार सरको कुरालाई नि म यसमा ल्याउँछु एउटा गरिबीले पैसा सिप सिक्न सक्दैन र समय पनि बढ़िदिँदैन वास्तवमा हो हाम्रो देशको कन्टेक्स अनुसार एउटा व्यक्तिले धैर्य गर्न सक्दैन उसले त्यसको प्रतिफल तुरुन्त चाहिन्छ त्यही लिन नगइकन उसले एउटा बरु रोडको काम गर्न अथवा कुनै ज्यालादारी काम गर्न जान्छ यो त हामीले तमाम जनचेतना अभिवृद्धि गर्नु जरुरी छ जस्तो विष्णु कुमार सर के देखिन्छ भने अहिले लघु उद्यम विकास कार्यक्रमले जहाँ काम गरिरहेको छ त्यो चाहिँ त्यहीँ स्थानीय कच्चा पदार्थहरूको विश्लेषण गरेर गइरहेको छ तर धेरै ठाउँहरूमा हामीले देखेका छौँ त्यो तालिम जति जेल हामी सञ्चालन गर्छौँ त्यति जेल काम हुन्छ त्यसपछि चाहिँ त्यो मान्छेहरू पनि निष्क्रिय हुन्छन् समस्या त यहाँनिर हो नि त त्यसले त तपाईँको तपाईँले भनिरहेका कुरा होइन ऊ स्वावलम्ब तपाईँले भन्ने कुरा म सहमत छु यसमा तर सबैजना निष्क्रिय छैनन् हेर्नुहोस् यो जबरजस्ती कसैलाई लादेर तालिम दिने कुरा होइन जो मान्छेले नयाँ एउटा सृजना गर्छु उद्यमशीलताको विकास गर्छु भन्ने चाहन्छ ऊ मान्छेले भित्री आत्मादेखि नै त्यो तालिमहरू लिइरह हुन्छ र हामीले जबरजस्ती कसैलाई तालिममा पनि बसाउँदैनौँ कार्यक्रमको मोडल अनुसार हामीले लक्षित समुदायलाई छनौट गर्छौँ र त्यही समुदायलाई उसैको माग अनुसार हामीले तालिम सञ्चालन गर्दछौं जुन ठाउँमा निष्क्रिय हुन्छन् जहाँ चाहिँ स्थानीय स्रोत साधन छैन बजार छैन त्यस्तो ठाउँमा मात्रै निस्क्रिय हुन्छन् तर तीन देखि लघुदिम विकास कार्यक्रमले दोलखा जिल्ला र खिमती छिमेक विकास आयोजना खिमती प्रभावित जुन गाविसहरूमा पनि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ अहिले पनि तपाईँहरूले देख्नुहुन्छ म तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु एकदमै तल्लो वर्ग जुन चाहिँ आरन व्यवसायहरू सञ्चालन गरिरहेका छन् पहिला परम्परागत रूपमा सञ्चालन गर्दै आइरहेका थिए त्यो भाती चलाउने देखिरहनुपर्छ गाउँ घरमा अहिले हामीले उनीहरूलाई आधुनिक प्रविधि सहयोग गर्छौँ जसले गर्दाखेरि आरन व्यवसायमा एउटै परिवारमा पनि दुईजना समावेश हुनुहुन्छ र उहाँले आय आर्जन गरिरहनुहुन्छ प्रत्येक व्यक्तिले मासिक दस हजार भन्दा बढी आमदानी गरिरहेछ यो डाटा हामीसँग छ च्यामा त्यस यो बाखुर होइन दुध पोखरी ठुलो बादल हावा गाविस यी यस्ता ठाउँहरूमा चाहिँ आर चा, व्यवसाय मैले एउटा उदाहरण मात्रै दिएको त्यस्तै गरी तरकारी व्यवसाय पनि सञ्चालन गरिरहेछन् अब यही महिना पोखरीमा हेर्नुहोस् अहिले हामीले एउटा तरकारी सङ्कलन केन्द्र पनि स्थापना गर्न गइरहेका छौँ अब हामी आउँदा चा। अब चाहिँ हामी दिलब केसीसँग जो छ त्यसलाई त राज्यले सबै कुरा रोजगार सिर्जना गर्न त नसक्ला नि तपाईँले एकदमै ठिकै भन्नुभयो र अहिले सबैको ध्यान पनि कहाँ छ भने चाहे गैर सरकारी संस्था होस् चाहे सरकारी संस्था होस् चाहे अन्तर्राष्ट्रिय गैर सबैको चाहिँ के भने गरिबी निवारण मुख्य एउटा लक्ष्य बन्ने गरिएको छ त्यसको लागि सबैले गर्बी निवारणका लागि विभिन्न आफ्नो बाटो होला त्यसको लागि धेरै भन्नुभयो लघु उद्यमले भइराखेका उद्यमीहरूलाई अलिक थप सिप दिएर केहीलाई व्यवसायिक बनायो होला तर धेरैले चाहिँ तालिममा मात्रै संख्यात्मकमा मात्रै देखा दिनुहुन्छ अहिले तपाईँले गाउँ गाउँमा हेर्नुहुन्छ सबैले सब त्यो गर्दैन तर केही व्यक्तिहरूको यस्तो हुन्छ कि आज घरेलुमा के तालिम छ भन्ने पहिले उसलाई जानकारी भइसकेका हुन्छ उसको मात्रै के हुन्छ भने तालिम लिने तालिममा जाने नाम लेखाउने भत्ता लिने मात्रै धेरैको काम हुन्छ अनि उसँगै बेरोजगार छु भन्छ तालिमको सर्टिफिकेट हेर्नुहुन्छ भने उसलाई के काम गर्ने भन्ने थाहा छैन एक तर्सुन सर्टिफिकेटहरू धेरै छन् म नाम भन्दिनँ ना, मसँगै पत्रकारिता गर्ने एकजना साथी हुनुहुन्छ उसले हाउस वारेन्टको तालिम दिएको आज सात वर्ष भयो उसले तीन महिनासम्म घरको पिठो ल्याएर मसँगै बसेर खाएको हो तर ऊ अहिलेसँगै पत्रकारिता गर्छ तर अहिले एउटा तार जोड्नु पर्यो भने अर्को मान्छे बोलाउनु पर्छ भनेपछि कस्तो तालिम आए त्यसको नेचर कस्तो हो भने एउटा कुरामा एउटा तपाईँले भनेको कुरामा म सहमत छु अङ्ग्रेजीमा थ्री भनेर पनि भनिन्छ डट इज अनि डिफिकल्ट यसको रूपमा यदि सित भएन भने त्यो मान्छे रोजगारीमा जाँदाखेरि यस्तो अवस्था आउन सक्छ अप्ठ्यारो फोहोरी पनि हुन्छ गाह्रो पनि हुन्छ खतरा पनि हुन्छ अत्यन्त सस्तो श्रम हुन्छ तर हामीले भन्न खोजेको के भने गरिबी निवारण गर्नु छ भने उसको इन्ट्रेस्ट अनुसार उसको इच्छा के हो त्यो अनुसारको काम दिउँ न काम दिउँ थोरै इन्सेन्टिभको रूपमा दिँदैछौँ उसले काम सिक्दै जान्छ काम सिकिसकेपछि त उसले विस्तार कमाउँदै जाने म उहाँको कुरालाई जोड्न चाहन्छु उहाँलाई यही रेडियो सैलिङको फोरम यो स्टुडियोबाट के कुरा जानकारी गराउँछन् चाहिँ तमाम यहाँ जस्तै अरू सम्पूर्ण दलखावासीहरूलाई लघु उद्यम विकास कार्यक्रमले तालिम सञ्चालन गर्दा कहिले पनि भत्ता दिँदैन मात्र के दिन्छ भने स्टेसनरी दिन्छ तालिमको अवधिमा खाजा खर्च भनेर जम्मा पचास रुपियाँ दिन्छ होइन तपाईँले जुन एउटा भन्नुभयो त्यसँग अलिकति गरौँ दिँदैन र अर्को कुरा जसको इन्ट्रेस्ट छैन त्यसलाई हामी तालिम दिँदैनौँ हेर्नुहोस् अघि भर्खर भन्नुभयो जुन घरेलु कहाँबाट एउटा हाउस वेयरिङको ट्रेनिङ लियो त्यस्तो मान्छेहरू सायद हामीकोमा हुन सक्लान् तर हामीले त्यस्तो मान्छेलाई तालिम दिँदैनौँ र हाम्रो तालिम सञ्चालन गर्ने तरिका पनि के छ भने गरिबलाई दुईवटा वर्गीकरण गराएको दुईवटा भागमा एउटा गरिब र अर्को अति गरिब यी समुदायहरूलाई हामीले छौँट गरेर मात्रै हामी तालिम सञ्चालन गर्दछौँ छ नि विष्णु सर यो तालिम चाहिँ उहाँले भन्नुभएको कुरा जुन चाहिँ हामीले तालिम सिकायौँ विद्युत वायरिङको कुरा गर्नुभयो चरिपोटमा अहिले घरहरू टन्न बनिरहेका छन् होइन त्यस्तै परले विद्युत वायरिङ गर्ने मान्छेहरू पाइँदैन तर उहाँले भनिराख्नु भएको जसले तालिम लिएको छ कामै गरिरहेको छैन भइसकेपछि त तालिमको उपाधिता त कम भइरहेको छैन होइन त्यो तालिम दस दिने मिल्दैन हेर्नुहोस् कुन मान्छेले कुन सोचले तालिम लिएको हुन्छ कुन उद्देश्यले तालिम लिएको हुन्छ त्यसमा भर पर्छ हेर्नुहोस् त्यसैले गर्दाखेरि जसले तालिम लिन्छ भत्ता लिन जाने उसको एउटा मनसाय हुनसक्छ भत्ता जाने भत्ता पचाउने बस्ने उसको मनसाय हुनसक्छ त्यही भएर म के भन्छु भने हामीले पनि त्यसै गरी स्टडी गरेर नै तालिम सञ्चालन गरेका हुन्छौँ होइन अब सबै मान्छेहरू एउटै हुँदैनन् नि हामी लगायत विभिन्न गैर सरकारी संस्थाहरूले पनि तालिम सञ्चालन गरिरहेका नि त्यो त अब आफ्नो आफ्नो तरिकाले सञ्चालन गरिरहेका तालिम यति मान्छे पनि भरपर्छ हेर्नुहोस् यसलाई त दा कुरा सुन्छौँ अघि पनि मैले भनिसकेँ हामी यहाँ गरिबको कुरा गरिरहेको छौँ जो चाहिँ दैनिक त्रिपन्न रुपियाँ भन्दा कम आमदानी लिनेलाई हामीले गरिब मानिरहेको छौँ भन्दाखेरि यहाँले दिने तालिम जुन भन्नुभयो ती गरिब भत्तै नदी तालिम दिन्छौँ भन्ने जुन कुरो भन्नुभयो ती कि गरिबहरू हुन् कि होइनन् भन्ने कुरो एक सय पछि स्पष्ट पार्नु होला हामीले सिप चाहिँदैन भन्दा पनि त्यो एउटा गरिब चाहिँ सिप लिउन्जेल पर्ख्न सक्दैन र उसलाई सिपै चाहिँदैन भन्ने कुरो होइन तर उसलाई सुरुकै दिनदेखि चाहिँ रोजगार दिने क्रममा लर्निङ बाई डुइङको स्थितिमा चाहिँ उसले सिप हासिल गर्दै जान्छ उदाहरणलाई भन्नुहोस् मैले तराईतिर देखाएको पहिले सुरुमा बालला मोस इटा बोक्छ एउटा मिस्त्री हुन्छ मासतिर अन्त बाल्वा बोक्दा बोक्दै अनि त्यो बालवालालाई सिमेन्ट के त्यो अर्को गिटी मिसाएर मोल्दा मोल्दै बिस्तारै उसले चाहिँ रोजगार सँगसँगै सिप सिक्दै जान्छ हामीले सिपै चाहिँदैन भने होइन त्यो क्रमले हो भने चाहिँ ऊ चाहिँ हुन्छ तर सिप लिउँदै झरेर त गर्न सक्दैन जस्तो तपाईँलाई ओभरसियरले के गर्छ ओभरसियर सिप छ उसले चाहिँ कति लेबरहरू लाउँछ ढुङ्गा बोक्छ माटो खन्छ ती मान्छे बिस्तारै चाहिँ केही सिक्दै जान्छन् र पछि उनीहरूको त्यो दीर्घकालीन रूपमा पनि हुन्छ जस्तो तपाईँलाई अर्को पनि उदाहरलासी भन्नुहोस् ड्राइभिङ सिकेर गाडी चलाउने कमी मान्छे होला नि सुरुमा खलासी गर्छ भनेको मान्छे बढाउने खलासी गर्दा ड्राइभ सिक् तपाईँ यो प्रदेशले राखेको कुरा हो खलासी गर्दा ड्राइभिङ सिक्छ अनि त्यसपछि उसलाई खलासीको उद्देश्य ड्राइभर बन्न पाएँ उसको ठुलो ऊ हुन्छ अनि किनभने दैनिक त पैसा पाइरहेको मेरो कुरो गर्नु चाहिँ म पनि सिप लिएर जाइस खाना पैसा आएन मलाई त सरकार जब मेरो डाइरेक्ट ग्यारेन्टी सरकारले विभिन्न समयमा कहिले देशभित्र कहिले देश बाहिर कहिले कहाँ लगेर चाहिँ विभिन्न सिपहरू बिचमा दिइरहेको छ त्यो बेलामा मान्छे छिप लिन्छ तर सिप लिउन्जेल गरिबले चाहिँ यति वर्ष त यो तालिम लिए अथवा यो सिप लियो अनि त्यसपछि त्यसले जागिर पाउँछ भन्यो भने चाहिँ उसमा त्यो धरेर हुँदैन भन्ने हाम्रो आशा हो अब रविन्द्रजीको कुरा के भेटिन्छ गरिबी निवारणका लागि चाहिँ गरिबहरूलाई प्रदान गरिएको सिप कतिको उपयोग भएको छिप त अब यसरी उपयोग हुन्छ जस्तो कि केही क्षेत्र अगाडि कुरा पनि चल्यो जस्तो रोजगारीमा जान चाहनेहरूले यसलाई सिप सिक्नु जस्तो एउटा मान्छे कुनै प्राविधिक क्षेत्रमा जान खोज्छ प्रशासनिक क्षेत्रमा जान खोज्छ अथवा व्यापारिक क्षेत्रमा जान खोज्छ भने व्यापारिक क्षेत्रमा जानलाई उसलाई हिसाब किताबको सिप चाहियो त्यसमा लेखा प्रणालीको बारेमा सिप चाहियो प्रशासनिक क्षेत्रमा जान प्रशासनिक चिप हासिल गर्नको लागि त्यसका प्रशासनिक क्षेत्रका विभिन्न किताबहरू विभिन्न सौन्दर्भ सामग्रीहरू प्रयोग गर्नुपर्ने उसले त्यो सिप हासिल गर्नु पर्यो त्यस्तै प्राविधिक क्षेत्रमा जानको लागि उसले त्योसँग सम्बन्धित विषय त उसले लिनु पर्यो एकजना चाहिँ व्यापारिक मान्छे मुख्यतः प्राविधिक क्षेत्रमा जान धेरै कठिन हुन्छ नि रोजगारी त दिने मानव न रोजगारी दिने रोजगारी पछाडि उसले सिक्ला तर रोजगारीमा जान पनि एउटा सिप त चाहियो नि एउटा ड्राइभर एउटा खलासी ढोकामा बस्न जान्दैन भने ढोकामा बस्नै नजानेको मान्छे त ढोकामा बस्ने सिपै नभएको मान्छे त खलासी भन्न ड्राइभरको ड्राइभरको सिटमा बस्नको लागि त्यसमा पहिला सिटमा बस्न जान्नु पर्यो त्यसको स्टिम चलाउन जान्नु पर्ला त्यो सिपहरू त चाहियो नि त्यो सिपै नभइकन त कुनै पनि कुराहरू सम्भावना हुँदैन एउटै उद्योगमा अब लगभग बत्तिस सय पैतिस सय जनाले चाहिँ घरेलु तथा साना उद्योगबाट सिप हासिल गरे त्यस्तै विभिन्न सङ्घ त्यही मात्रामा त्यो त्यसको आधा मात्रामा सिप हासिल गरे होला नि संख्या जोड्दाखेरि दोलखा जिल्लामा करिब हिसाब गर्दाखेरि लगभग छ जनाले सिप हासिल गरे विभिन्न शीर्षकहरू होला उद्योगमा दर्ता भए अब दर्ता गर्ने धेरै ठाउँहरू छन् घरेलु उद्योग भए विभिन्न नगरपालिका भए कम्पनी एनमा जाला विभिन्न उस्मा जाला नि त्यस्तै जस्तो मा पनि दर्ता गर्ने सिस्टम छ त्यसमा अब कतिवटा चाहिँ सङ्घ संस्थाहरू दर्ता भए भनौँ न उद्योगहरू कति दर्ता भए भन्नुभन्दा नि त्यसमा कति आश्रित छन् त त्यो हो मुख्य कुरा जस्तो एउटा सहकारी बनाउनुको लागि एउटा समूह बनाउनुको लागि सातजना नौजना आठजना गर्दाखेरि छ हजार इन्टु सामान्यतया पाँचजनाको हिसाब गर्दाखेरि पनि छ हजार इन्टु पाँचजना गरौँ न अघि छ सय भन्नुभएको थियो दुध छ सय वटादेखि सात सयवटा चाहिँ उद्योगहरू दर्ता भएको थिए भन्दाखेरि छ सय इन्टु पाँच एउटा समूहमा पाँचजनाको दरले गर्दाखेरि छ सय इन्टु पाँच गर्दाखेरि तिन हजारको हारेमा भयो भने सिप सिकेका सबै मान्छेहरू रोजगार हुन्छन् भन्ने छैन विष्णु कुमार सरबाटै दिन्छु हामीले सिप सिकाउन लागेको दुई तिन वर्षै हुन लाग्यो अगाडि होइन त्यसबाट अहिलेसम्म चाहिँ कतिजना चाहिँ व्यवसायी जन्मिया छन् कतिवटा उद्योग दर्ता भएको छन् हाम्रो अब उद्यमको कुरा गर्नुभन्दा पनि होइन उद्यमी चाहिँ हाम्रो बाह्र सय भन्दा बढीको हाराहारीमा छन् होइन र विभिन्न यसमध्ये पनि हाम्रो हन्ड्रेड पर्सेन्टमा हन्ड्रेड पर्सेन्ट नै अब एक्टिभ छन् भन्न म सक्दिनँ होइन भन्ने कुरा पनि हुँदैन र त्यसमा सिक्स्टी चाहिँ सक्रिय छन् त्यति हाम्रो डाटाअनुसार त्यो त एउटा प्रविधिगत कुरा पनि भयो मैले बुझ्न खोजेको चाहिँ तपाईँहरूको लर्निङ के छ कतिजना चाहिँ आफै अब काम गर्छु काम गर्ने र काम गरिरहने सिक्सटी छ हन्ड्रेडमा सिक्सटी पर्सेन्ट चाहिँ अहिले सक्रिय भएर नै कामहरू गरिरहेका छन् विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् बाह्र सयमा आठ सय काम गरिरहेका छन् त्यो चाहिँ हाम्रो जस्तो कि पाँचवटा क्याटेगोरी छ हाम्रो होइन जस्तो कि एग्रो बेस्ड इन्टरप्राइज फरेस्ट बेस्ड इन्टरप्राइज आर्टिसन बेस्ड इन्टरप्राइज सर्भिस बेस्ड इन्टरप्राइज यो पाँचवटा जुन क्याटेगोरीमा सिक्सटी पर्सेन्ट चाहिँ सक्रिय एकताका साथ अहिलेसम्म काम गरिरहेका छन् यो दोलखामा पनि अहिले एसियाली विकास ब्याङ्कको सहयोगमा सिटिभिटी मार्फत धेरै तालिमहरू सञ्चालन भइरहेका अहिले दुई तिन वर्षको अवधिलाई हेर्ने भने दोलखामा विभिन्न होटल फस्टाउँदै आयो भनेर त्यसको मार्केट हेरेर होटल सम्बन्धी तालिम दिन लाग्यो अन्य डकर्मी सिकर्मी तालिम धेरै त्यस्तो तालिमहरू दिँदै आएको छ भर्खरै प्रेम परिवारजी उहाँले एउटा तालिम सञ्चालन गर्नुहुन्छ तालिममा के हुन्छ भने विपन्न महिला दलित जनजाति पर्दा अनि पछि तालिम दिएर मैले सोधेँ उहाँलाई कति तपाईँहरूका अहिले विदेश गए कतिले रोजगार पाए दलित भनेर माग्यो दलितलाई प्राथमिकता दियो होटल सम्बन्धीको तालिम लिएका दुई सयजनाभन्दा बढी छन् तर यहाँको होटल कसैले पनि उसलाई रोजगार नै दिन मान्दैन भनेर उहाँकै एउटा गुनासो थियो मैले भन्न खोजेको कि के भने उसलाई यदि यस्तो छ भनेर त मगाइयो तर हाम्रो सामाजिक परम्परा त्यसपछिको उसको इन्ट्रेस्टको कुरा त्यसमा पनि हामीले ध्यान दियौँ कि दिएनौँ भन्ने कुराहरू अहिले हाम्रो दोलखा मात्रै गत आर्थिक वर्षको यो रेमिटेन्सलाई हेर्ने हो भने अस्सी करोडभन्दा बढी भित्रिएको छ यो वैधानिक बाटो हुँदै अवैधानिक बाटो हुँदै कति आयो त्यसमा मैले यदि त्यस वैदेशिक रोजगारमा दिने अधिकांश मान्छे कस्ता छन् भने त्यो तालिम विहीन अवस्थामा छन् उसको त्यो चाहिँ अत्यन्त गरिब मान्छे छन् ती चाहिँ किनभने उसँग तालिम लिएर बस्ने ऊ फुर्सदै छैन जति सक्यो जस्तो सुकै काममा पनि जे हुन्छ जे पर्छ त्यही गर्छु भन्ने अवस्थामा छन् यदि अहिले सरकारी तथा यो गैर सरकारी निकाय जुन विभिन्न जसले तालिम सञ्चालन गर्छ त्यो चाहिँ अलिकति अलिअलि कमसेकम उसको जीविका हुने गरी थोरै मात्र इन्सेन्टिभ दिएर उसको सामान्य तालिम मात्रै दिएर पठाइदिएको भए त उसको त्यो अस्सी करोड होइन असी दुरा एक करोड़ आउन सक्थ्यो होला त्यसले गर्दाखेरि सस्तो श्रम बजारमा किनकि उहाँ गएपछि हामी कस्तो काम गर्ने भन्ने उसले थाहा छैन यहाँबाट जसरी हुन्छ मैले पैसा कमाउनुपर्छ भन्ने मात्र हो त्यस कारणले मात्रै भन्न खोजेको कि पहिला रोजगार चाहियो क्या रोजगार सँगसँगै तालिम चाहियो किनकि तालिम मात्रै दिएर छोडेर हुँदैन त्यसले गर्दा हाउस ट्रेनिङ लिएकाले उयो तार जोड्न पनि नजान्ने अवस्था भयो कि म तपाईँसँग एउटा क्वेसन गर्न चाहन्छु यही सन्दर्भमा होइन जस्तो कि तपाईँले दुई सयजनाको होटलसँग तालिम लिएका उद्यमीहरू चाहिँ सिर्जना भए होइन अब तिनीहरूलाई चाहिँ हामीले काम दिन सकेनौँ तपाईँ आफै भन्नुहोस् न त यी दुई सयजनालाई तपाईँ कसरी रोजगार दिनुहुन्छ उहाँहरूले सिपाए सिपाएर पनि उनीहरूले काम पाएन त्यो दुई सयजनालाई जति लगानी भएको छ नि त त्यो रकम उद्योग स्थापना गर्न सकेसम्म उद्योग त स्थापना गर्नुहुन्छ होइन त्यो उद्योगमा काम गर्ने कर्मचारीहरू तपाईँ कोरा कर्मचारीलाई कसरी राख्नुहुन्छ ल भन्नुहोस् जस्तो कि एउटा तपाईँ टेक्निकल कुराै गरौँ होइन तपाईँ कुनै होटलमा काम गर्नुहोस् तपाईँकै उदाहरण लिउँ है होटलमा काम गर्नु जानुहुन्छ मालिकले त रोजगार कसरी दिन्छ तपाईँसँग कुकको सिप छैन तपाईँसँग वेटरको सिप छैन भने कसरी रोजगार दिन्छ ल भन्नुहोस् काम गरेपछि भन्नुहोस् न यो त अब पहिला कि अन्डा पहिला भने जस्तो कुखुरा भइरहेको छ क्या यहाँले सिपलाई अघि भन्नु भने सिपलाई कसरी बुझ्यौँ भने अब उभि नै नजान्नेले कसरी खलाइसे काम गर्छ पुदिन जानु हिडुर गर्न सिपको रूपमा नलिउ एउटा कुरो त है अर्को कुरो होटल कुरो फेरि जोड्छु यहाँले अघि मैले धेरै उदाहरण दिएको थिएँ होटलै कुरो गर्नु चाहिँ मैले म तराईकै कुरो गर्छु म मेरो घर तराई हो सुरुमा के अर्छ भने त्यो पानी दिनेमा बस्छ क्या गाग्रीको पानी गिलासमा चारेर टेबललाई राख्नलाई सिप मान्नु चाहिँ हुँदैन फेरि सिपलाई त्यसरी हल्का अर्सरी नलिउँ अनि पहिले के असरी पानी दिन्छ अनि त्यो भाँडा मर्छ पहिले होटलमा बिस्तारै त्यो जस्तै त्यो भोक सिप दोर्छ अनि पछि त्यो तिनीहरूको नाइकी जस्तो बन्दोर्छ त्यो टेबलमा पुगेको खानाको कति रुपियाँ भयो भन्न सक्ने हुँदो रहेछ त्यही माथि विकास हुँदै जान्छ त्यो खालको त्यसमा सिपलाई ले नलिउँ व्यापारको कुरो गर्नुभयो यो चाहिँ कति पढेपछि व्यापार गर्न चाहन्छु मलाई एउटा गजललाई मेरो आफन्तहरू ज्यादामा छोटकरिया भन्छु एकाउन्न सालमा चाहिँ नौ क्लासमा फेल भएर तराईबाट काठमाडौँ आयो काठमाडौँ पनि अर्काको सहरमा दुई चार खाक भात खाए त्यसपछि तिनले पुतल सडकबाट अर्काको पैसा माथि पनि अलिकति होलसेलमा एक तरकारी ल्याएर पुतलीसँग उभिएर बेच्दाखेरि ती मान्छेको स्थिति सुन्नुहोस्मा अलिकति इन्ट्रेस्टिङ छ त्यसपछि तिनले त्यो गर्दा गर्दै त्यसपछि एउटा त्यो भिगुडी मण्डाको साना व्यापारीहरूको एउटा छ त्यहाँ चाहिँ अर्काका पसललाई छ तन्ना बेच्न केहीपछि त सुन्दाराको फेदमा चाहिँ बसेर बेचेँ एक दिन ती मान्छेको ब्याकग्राउन्ड यो हो म त्यसपछि सर चौन्न सालमा एउन्न सालको कुरा चौन्न सालमा आउँदाखेरि मेरो अर्को आफन्तले भने दाजु त्यसलाई अब छुन सकिँदैन भने उता त्यो मान्छे त गुन्जाई भनेको चिनको त्यो गुन्जाइमा फ्याक्ट्रीमा प्लेनमा गरेर चाहिँ सामान अर्डर दिएर फ्याक्ट्री अर्डर दिएर आउने भइसकेको मलाई गजब लाग्यो क्या त्यो तिन वर्षको आउँदैन त्यस कारण त्यो बिकम पढेर व्यापारी सिकेर त्यो नो क्लास मान्छे अब त्यो उसको व्यापारी पऱ्यो उसको त कतिजना कर्म कामदारबाट छोड्नुहोस् त्यो अब त्यस कारण त्यसरी पनि लिनुपर्छ हामीले सिप चाहँदैन भने होइन सिप चाहिँ त्यो काम गर्ने क्रममा चाहिँ आर्जन गर्दै जान्छ भन्ने कुरो हो यी कुराहरू छ नि यी भनेको हामीले अहिले जुन विषयमा हामी गरिरहेका छौँ अहिले को मान्छेले कति प्रगति गरेर को मान्छे कति जान्ने भयो होइन कि हामीले अहिले गर्न खोजिरहेको कति सिप सिक्यो उसले कति जाने उसले ज्ञान कति हासिल गर्यो त उसले यो तपाईँले भनिरहनु भएको यो उदाहरण यो प्रतिनिधि मात्र हो अहिले हामीले गर्न खोजेको के हो त भन्दा दैनिक आमदानी त्रिपन्न रुपियाँ भन्दा मुनि हुनेहरूको हकमा हामीले कुरा गरिरहेका छौँ निश्चित मापदण्ड अनुसार चाहिँ हामी गरिबी निवारण गर्नको लागि रोजगार दिँदा ठिक हुन्छ कि अथवा सिप दिँदा ठिक हुन्छ भन्ने कुराहरू हो एउटा गाउँमा सामान्यतया त्रिपन्न रुपियाँ भन्दा बढी कमाउने कम्ती मान्छेहरू हुन्छन् त्यस कारणले उनीहरूलाई हामीले तपाईँले के बाटो लाने हो भने त्यो सम्भाव नै हुँदैन अहिले भर्खर एउटा के समाचार आयो भने लोकसेवा आयोगले एक सय पच्चिसजना मान्छेहरू माग्यो जहाँ सत्तरी हजार भन्दा आवेदन गरे र कोरिया जान चार पाँच सय आउँछ भनिसकेपछि मान्छेहरूलाई त चाहिँ के चरम लेख्यो भने नि हो जस्तो कि मान्छेहरू के चाहँदो रहेछन् भने इभन म आफ्नै पनि कुरा गर्छु हरेक कुरा छिटो चाहने उसले परिश्रम गर्नलाई परिश्रम कति गर्ने र त्यसमा सिप कति छ त्यो दोस्रो कुरा भयो तपाईँले भन्नुभयो एक जनाको रोजगारीको लागि सत्तरी हजारजना मान्छेहरू त्यहाँनिर आफ्नो आवेदन बुझाउन गए तर त्यसमा मध्ये पनि कति नागरिकहरू म देखिरहेको छु यहाँनिर तपाईँ अधिकांशहरू तपाईँ शिक्षक पेसामा हुनुहुन्छ अहिले कुनै नै कुनै ठाउँमा बहाला नै हुनुहुन्छ क्या उहाँहरू उहाँले के जान्नुभयो भने अब योभन्दा बढी योभन्दा राम्रो आमदानी गर्नको लागि त्यो ठाउँमा जानुपर्छ भन्ने किसिमको त्यो मानसिक सिप भएका त्यसलाई चाहिँ त्यो कुनै एउटा प्राविधिक सिप भएन त्यो मानसिक सिप उहाँले हासिल गरेर सत्तरी हजारजना मानिसहरू त्यहाँ पुग्नु भयो प्राविधिक सिपकै कुरा पनि बिबिसीलाई एउटा इन्टरभ्यू गर्दा अस्ति भर्खर जहाँ चाहिँ एकजनाले अधिकृतमा नाम निकाल्नु भएको छ उहाँ दन्त चिकित्सक हुनुहुन्थ्यो आफ्नो हस्पिटल चलाइराख्नु भएको थियो जबकि उहाँ चाहिँ परराष्ट्रमा जान्छ एउटा प्राविधिक मान्छे सिप सिकेको मान्छे होइन ऊ चाहिँ कहाँ भन्दा गहिरो प्राविधिकमा जान्छ परराष्ट्रमा त गैर प्राविधिक हो भनेपछि यो त समस्या त त्यतातिर रहन्छ नि तपाईँको कुरालाई म यसरी कुरा गर्न चाहन्छु होइन जस्तै यी एक्सिसनल केसहरू हुन सक्छन् होइन एका समाजमा घटना घट्न सक्छ यस्तो कुराहरूको तर म के हुन्छ अहिले जुन सत्तरी हजारजनाको कुरा गर्नुभयो होइन लोकसेवाको लागि र जुन कोरियाको लागि यो त राष्ट्रको विडम्बना यदि राज्यले यी व्यक्तिहरूलाई देशमा कुनै सिप होइन नयाँ खालको सिप दिएर राख्न सकेको भएदेखि यी व्यक्तिहरू के त्यसरी विदेश पलायन हुन खोज्दै होला नि त नि यहाँ सिपको विकासै भएन कि लोकसेवा आयोगको लागि पनि मान्छेले भने सरकारी जाहिरकै रोजगारकै लागि उनीहरू उन्मुख भए र ती व्यक्तिहरूले पनि कुनै न कुनै सिप गरेर काम त गरिरहेका नि लोकसेवा आयोगकै लागि जोगि भएर पढेर बसेका त नि पक्कै पनि छैनन् कुरो के बुझ्यो भने मानिसलाई के सिप दिने कस्तो मान्छेलाई कति सिप दिने भन्ने कुरा यो पूर्वकन गर्न सकेन कुरो के हुन्छ भने यति नै सिप दिने भन्ने कुराको पूर्वकन गर्न नसकेपछि सिपको निर्धारण आवश्यकताले गर्ने कुरा हो र आवश्यकताको महसुस रोजगार स्तरको वातावरण सिर्जना गर्ने हो उहाँहरूको कुरा सुन्न के देखिन्छ भने नि सिप प्राप्त मान्छेले सिप व्यवस्थापन गर्ने ठाउँको खोजी गर्नको चाहिँ भोटरिरहेको हुन्छ क्या आफै आँततिर हुन्छ त्यसको र्थ त सिप दिनुभन्दा अगाडि त त्यो ठाउँ त दिनु पऱ्यो नि त्यो मान्छे के सिकेर त्यो म के सिक्न गइरहेको छु मेरो सिप कहाँ व्यवस्थापन हुन्छ त्यो त निर्गल हुनु पऱ्यो नि मेरो साथीले भन्ने हुनुहुन्थ्यो एउटै मान्छेले हेर्नुहोस् इलेक्ट्रिकलको वायरिङ गर्न सिक्न खोज्छ भात पकाउन सिक्न खोज्छ हलो तान्न सिक्न खोज्छ के चाहिँ जान्ने के कुरा चाहिँ स्पेसिफिक रूपमा सिकेर कहाँ युज गर्ने क्या त्यो कुरो पहिला यकिन हुनु लिटल नलेज इज भेरी डेन्जरस भन्ने कुरा छ नि जुन व्यक्तिले जुन जुन फिल्डमा उसले धेरै फिल्डमा हात नि त्यो फिल्डमा कहिले पनि सक्सेस हुँदैन र अर्को कुरा सिपको पूर्व यकिन गर्न सकिँदैन भन्ने कुरा गर्नुभएको छ यो त व्यक्ति तिनी आफूले कुन के चाहन्छ के सिक्न चाहन्छ त्यसमा भर पर्ने कुरा हो नि यसमा सर्टन क्राइटेरियाहरू हुन्छन् होइन जस्तो कि कुन व्यक्तिले के सिक्न चाहन्छ कुन सिप सिक्न चाहन्छ त प्राविधिक सिप सिक्न चाहन्छ होइन अरू व्यवसायिक सिप सिक्न चाहन्छ त्यो त सिक्ने मान्छेमा भर कुरा हो नि तपाईँलाई मैले जबरजस्ती यो कुरा सिक्न आउनुहोस् तपाईँ भनेर त म भन्न सक्दिनँ तपाईँको त डिटोमिनेसन त हुनु नि एउटा नेड्स त हुनु नि के कुरामा सिक्छु म कुन फिल्डमा जान्छु होइन जस्तै हो हामीले त्यही भएर हाम्रो यो स्थानीय बजार र माघको आधार स्थानीय सोच साधन बजार र माघको आधारमा हामीले तालिम सञ्चालन गर्छौँ कि हो यही हो सिप भनेके र हामी एकछिन मानौ हामी सबै हाम्रो सबै नेपालीलाई सिपमूलक सिपयुक्त बनाएँ मेरो एकछिनको लागि अब मान्नुहोस् सबै ड्राइभर बने खलासी कसले गर्ने सबै मिस्त्री बने त्यो ढुङ्गा कले बोक्ने माटो कसले बोक्ने हुँदा यो अर्को समस्या हुन्छ वास्तवमा त्यो त्यसले गर्दा जुन सिस्टम चलाएछ यहाँ जुन जुन अहिले भने डक्टर इन्जिनियर यस्ता सिपहरू चाहिँ अब अलिक धनी वर्ग अथवा मध्यवर्गले लिइरहेको छ एउटा रोजगार छ भन्दाखेरि सिपै सिप मात्रै भयो भने नि त्यो त्यहाँ अर्को दन्त आउँछ त्यसले गर्दा यी सबै कुरा हेर्नुपर्छ जस्तो मलाई लाग्छ यसमा मैले के थप्न खोजेँ भने किसुनजीले के भन्नुभयो भने थोरै जति ज्ञान छ त्योभन्दा धेरैतिर भौक्तरी नायो भने मान्छे के हुन्छ के गरौँ के गरौँ भन्ने हुन्छ तर हामीले एउटा भन्न खोजेको के भने जसले जे गर्न खोज्दैछ उसको लागि हामीले प्रोत्साहन स्वरूप तालिम दियौँ क्या उसलाई किनकि हामीले कुरा मान्छेलाई ल्याएर तालिम दिनुहोस् भन्न खोजेको होइन होइन त्यसरी गर्नुहोस् अघि तपाईँले के भन्नुभयो भने अहिले हामीले यसो गरेका छौँ भन्नु अघि मैले हामीले सरकारी तथ्याङ्क घरेलु तथा साना उद्योगले देखाएको तथ्याङ्क भने दे अब त्यो सरकारी तथ्याङ्कलाई हामीले आधिकारिक मान्ने कि नमान्ने होइन भोलि तपाईँको तथ्याङ्क पनि त्यहीँ गएर जोडिने हो हिजो स्विसले हाम्रो दोलखामा पचासौँ वर्ष काम गर उसले यस्ता तालिम कति दियो कति दियो त्यसले तालिम दिएको आधारले हेर्ने हो भने दोलखाली मान्छे कोही पनि बेरोजगार हुनु पर्दैन थियो होला अहिले नेपालमा सरकारी तथ्याङ्कलाई हेर्ने हो भने पर्सि नै चार लाख युवाहरू चाहिँ क्रम बजारमा देख्नुहुन्छन् तर सबैलाई तालिम दिन सम्भव छ त्यो सम्भव छैन सरकारी अहिलेसम्म हेर्ने भने यो सरकारसँग त यसको तथ्याङ्कै छैन दिलबाजी अहिले तालिम दिने भनेको संस्थाहरूले पनि तालिम दिइरहेको छ बाहिरबाट डोने डोनेट ल्याएर तालिम दिइरहेको छ अब हामीले एक किसिमले त्यो उद्योगी स्थापना गर्दा उसको निश्चित प्रोजेक्ट छ निश्चित एरिया छ सर्टेन एरिया छ त्यो पनि तपाईँले भनेको कुरा पनि उसलाई तालिम दिएपछि कमसे कम तै रोजगारको यो कामको चाहिँ पक्का भयो है भनेर त्यो कमसेकम बिस्तार बिस्तार काम सिकाउँदै जाउँ न हामीले काम गर्दै जाउँ मैले यो सिप सिकेपछि यसैमा पक्का है मैले गर्ने भन्ने कुरा हो किनकि ऊ अर्कोतिर भौतारिनु नपरोस् मान्छे भोतारिनु पर्दैन जस्तो हामी यसरी हेर्न सक्छौँ एउटा गाउँमा हेर्नुहोस् एउटा मान्छेले पढिरहेको हुन्छ पढिराखेको हुन्छ ऊ चाहिँ रोजगारी पढिसकेपछि के रोजगार पाउला न त्यस पछाडि के होला भनेर उसले पढिराखेको हुन्छ तर उसलाई सरकारले रोजगार दिन सक्दैन जब एउटा संस्थाले कुनै तालिमको व्यवस्था गर्छ र उसले सिप पाउँछ सिप साथ उसले जस्तो हामी हेर्न सक्छौँ डोल्खामा हेर्नुहोस् त्यहाँ भीमसेन मन्दिरको अगाडिपट्टि त्यहाँ मान्छेहरूले चाहिँ त्यो चोयाहरूको फेम बनाएर बेचिराखेको छ वास्तवमा रोजगार भन्नु नै त्यो मान्छे बिजी हुनु हो र त्यसबाट केही आमदानी गर्नु हो गर र त्यसले चाहिँ आफ्नो जीवनलाई सहज बनाउनु हो नि त छिशंकर जी अब धेरैतिर के देखिन्छ भने तपाईँले अहिले भनिरहेको चोया बनाएर बेच्ने मान्छेले वर्षमा दस कमाउँथ्यो मानव तर उसलाई चाहिँ म पाँच दिन्छु तपाईँ चाहिँ जागिर दिन्छु भन्नु भने ऊ त्यो त्यस्तो कहिले पनि हुँदैन जस्तो हामीले यसरी हेर्न सक्छौँ ती मान्छे चोया बनाउन छोडेर अब त्यो जेनरली हामी यसरी हेर्न सक्छौँ कि व्यवसायमा कहिले पनि दस हजारमा चाहिँ त्यति मात्रै काम हुन्छ उसले त्योभन्दा बेसी पनि त कमाउनु सक्ला नि त दस हजारमा कहिले पनि व्यवसाय भनेको चाहिँ आत्मनिर्भरता भन्ने कुरो व्यवसाय भन्ने कुरो चाहिँ थोरैमा कहिले पनि अल्झिँदैन क्या यो जस्तो आम्दानीको तथ्याङ्कहरू सबै कहिले सीमित हुँदैन कि यो असीमित हुन्छन् रोजगारीबाट प्राप्त हुने आम्दानी पनि सीमित हुन्छ अनि स्वरोजगारबाट आफ्नो उद्योग व्यवसायबाट अझ बढी होला त्यस आमदानीको मूल्याङ्कन अब त्यस्तै जस्तो कि सबैलाई तालिम दिन सम्भव छैन त्यो म पनि स्वीकार गर्छु किनभने अहिले छ हजारजनालाई तालिम दियो अर्को वर्ष बाह्र हजारजनालाई होला तर त्यो सबै तालिम प्राप्त मान्छेहरूले व्यवसाय गर्छन् अथवा ती मान्छेहरू चाहिँ निकममा भएर गए भन्ने खालको पनि छ त्यसमा हामी दुविधा हुन सक्दैनौँ जस्तो अब तालिम दिन सबैलाई सम्भव छैन मानव सिप सब मान दिन सबैलाई सम्भव छैन भने बाँकी रहेको मान्छेलाई रोजगार दिन सम्भव छ त छैन नि दिनमा एक सय पचास रुपियाँ भारी बोकेर कमाउने मान्छेलाई हामीले सिप दिउँ डालो बनाउने सिप दिउँला तर उसले त भोलि सिप प्रयोग गर्नलाई त डालो बन्नुलाई कच्चा पदार्थ किन्नु पऱ्यो उसँग लगानी गर्ने कुरा नगर उसँग केही नगरेर गरिब भात हुने त्यो त्यो भए त ऊ त धनी भइहाल्थ्यो होइन अनि यो सबैको समाधान रोजगार होइन फेरि यो सबैको जस्तो उसँग लगानी गर्ने आर्थिक अवस्था छैन भने हामीले अहिले के देखिरहेका छौँ भने हरेक विषयगत विधाहरू चाहिँ सङ्गठन हुँदै गएको देखेका छौँ जस्तो कि अब लगानीका कुराहरू जस्तो अब एउटा समूहगतमा लगानी हुने कुराहरू जस्तो प्राकृतिक स्रोतहरू सबै सबै रोजगार जति पनि रोजगारी हुन्छन् जति पनि सिपहरू हुन्छन् जति पनि उद्योगहरू हुन्छन् जति पनि व्यवसायहरू हुन्छन् अधिकांश प्राकृतिक स्रोतहरूमै निर्भर हुन्छ त्यस कारणले गर्दाखेरि उसले यति धेरै लगानी गर्नुपर्छ जसले चाहिँ भोलि उसले चाहिँ ऊ जति जतिको अहिले तथ्याङ्क अनुसारको गरिबी थियो त्योभन्दा उँधो हुने भन्ने त्यो अवस्था रहँदैन किनभने लगानी गरिसकेपछि नै प्रतिफला हुन्छ तपाईँ पचास रुपियाँ लगानी गरेर उन पचास रुपियाँमा त कहिले बेच्नुहुन्न त्यस कारण उसले पचास रुपियाँ लगानी गरेपछि उसको दैनिक रोजी कति बस्छ अघि तपाईँले भनेअनुसार एक सय पचास रुपियाँ त्यहाँ जोड्छ उसले भनेपछि त्यो दुई सय रुपियाँको मूल्य भयो अनि उसले त्यहाँबाट ट्रान्सपोर्टेसन यातायातको खर्च जोड्छ उसले त्यस गर्दा यो चाहिँ लगानी गर्न नसक्ने भन्ने त्यो अवस्था रहँदैन क्या जस्तो हामीले यस अनुसार चाहिँ गरिबी निवारण गर्छौँ अनि उनीहरूसँग त्रिपन्न रुपियाँ कमाउने क्षमता छैन अथवा त्रिपन्न उसलाई चाहिँ उद्योग सञ्चालन गर्नको लागि दुई पैसा छैन भन्ने त्यो अर्थमा हामीले सिपलाई आकलन गर्नु हुँदैन यहाँ हामीले रोजगार भनेको सिप हुने मान्छेले नै गर्ने हो हामी यहाँ कसरी गरिरहेछौँ भने सिपै बिनाको मान्छेले मात्रै रोजगार भन्ने लिइरहेछौँ जुन त्यो हामी यहाँ त सत्ताइस लाखको मात्रै कुरा गर्दैछौँ त्यो सत्ताइस लाखमध्येको एकजना मान्छेलाई अहिले तपाईँले तपाईँ तिन महिना सिलाइ सिकेर तिन महिनापछि चाहिँ तपाईँ सिलाइको काम गर्नुहुन्छ कि भोलिदेखि नै त्यो सिलाएको ठाउँबाट त्यो सोरुमसम्म सिलाएको लुगा बोक्नुहुन्छ भनौँ भने सिलाको लुगा बोक्नु खोज्छ हामी सत्ताइशाको कुरो गर्दाखेरि रोजगार भनेको सिप सिपमुलो सिपवाला पनि हुन्छ नसिपवाला पनि रोजगार हुन्छ नि त्यसरी यहाँ सत्ताइसको कुरो गरे हुनाले ऊ चाहिँ त्यसरी पस्न सक्दैन भन्ने हाम्रो कुरो हो र भोगेको कुरो चाहिँ हो देखाएको कुरो त्यसलाई हामी यसरी पनि लिन सक्छौँ अब मान्छेको मानसिकता र उसको चाहनालाई पनि हेर्न सक्छौँ क्या उसले दीर्घकालीन रूपमा सोच्ने कि उसले दुई दिन मात्रै त्यो सोरुमसम्म बोकेर दुई दिनको लागि मात्र जिउने कि उसले दीर्घकालीन पछि उसको जिन्दगीलाई कस्तो बनाउने र उसको जीवनबाट चाहिँ अरूले पनि नयाँ कुरो सिक्ने अरूलाई नि सिकाउने र अरूलाई नि रोजगार दिने त्यो कुरामा पनि डिपेन्ड मैले त्यो समय लुगा भने मैले थुप्रै कुराहरू खलासीबाट ड्राइभर कुरा गरेँ त्यो लुगा जब त्यसले त्यो गर्छ भने त्यसलाई भारी परिरहन्छ अनि सिलाएको मान्छेलाई हल्का जस्तो लाग्छ उसलाई अनि सिलाउनु पो भने त्यसरी उ त्यो मोटिभेट हुँदै आउँछ पछिल्ला दिनहरूमा त त्यसरी आउँछ अनि जब त्यो लुगा सिलाउनु थाल्छ सिला काटेको मान्छे देख्छ ए लुगा सिउनु भन्दा काटेको ठिक भनेर त्यसरी चाहिँ रोजगार यो कुरा गर्न चाहन्छु जस्तै कि अब एउटा प्रसङ्ग पनि निस्किएको थियो दैनिक रूपमा ज्यालादारी गर्छ एउटा मान्छेले उसले शिप कुनै एउटा सङ्घ संस्थाले शिप तालिमको आयोजना गराएछ तर उस तालिममा नगइकन दैनिक रूपमा ज्यालादारी रूपमा काम गर्न जान्छ होइन तर एउटा कुरा कस्तो भने जब उसले हुन त यो बिडोमा नै त्यस हाम्रो राष्ट्रको एउटा यो, के गरिबीको कारणले गर्दा नि यो हुन सक्छ भएको होइन अभावको कारणले गर्दा नि यो भएको हो किनभने बिहान बेलुका छाटा नै गाह्रो छ त्यही भएर धैर्य पनि कमी छ यसलाई हामीले यसरी रूपमा लिन सक्छौँ मेरो विचारमा होइन मेरो विचारमा चाहिँ कस्तो भने यदि व्यक्तिले होइन एउटा कुनै सिप सिकेको सिक्यो भने होइन सिप सिक्यो भने त उसको त दीर्घकालीन हुन्छ नि जस्तै कि एउटा बाटोको काम होला घर अगाडि बाटो बनाउने नाला बनाउने काम होला उसले पाँच दस पन्ध्र दिनसम्म त्यो काम गर्ला सिद्धिला होइन तर उसले दस पन्ध्र दिनसम्म त्यो तालिममा गएको के र केही सिप सिकेको भए त उसको त्यही सिपबाट उसले रोजगारको पनि सिर्जना गर्दछ र आय आर्जनको पनि सिर्जना गर्दछ र त्यहाँबाट उसले जुन कमाएको कुरालाई नै उसले लगानीको रूपमा गर्न सक्छ नि त्यहाँदेखि हाम्रो त हाम्रो त यो शीर्षकै उसमा गरिबीसँग नै छ नि तपाईँलाई यहाँनिर रोकेर मैले एउटा जोड्न खोजेको कुरा के हो भने जस्तो दोलखाको एउटा गाविसमा लप्सी धेरै हुन्छ होइन लप्सीको क्यान्डी बनाउने हामीले तालिम दियौँ उनीहरूलाई तालिम त्यो तालिममा उनीहरूले राम्रो सिप पनि सिकाएका छन् बनाउन सके पनि होइन तर उनीहरूले जब चाहिँ त्यो काम छुट्यो त्यसपछि गर्न सके अब त्योलाई झन्ै हिसाब गर्दाखेरि झन्नै दुई लाख जति खर्च भएको छ भनेपछि लाख रुपियाँ खर्च गरेर एउटा संस्थाले तालिम दिनुभन्दा दुई लाख रुपियाँ खर्च गरेर त्यहीँको लप्सी प्रयोग पनि गर्ने एउटा श्रमित्व मात्रै मेरो होला तिमीहरू काम गरेर भनिदिने हो भने त उसले सिप पनि सिकिरहेको होइन र उसले काम पनि लगातार गर्थ्यो नि त सिप भएको मान्छेहरू पनि त्यहाँ प्रयोग हुन्थ्यो होइन भाइ यो यो उद्योग स्थापना गर्ने कुरामा चाहिँ हामीले किन नसोच्ने जस्तो सिप सिकाउने छोड्ने सिप सिकाउने छोड्ने भन्दा त्यो चाहिँ एउटा यस्तो पनि होला अब सिप दिने तरिकाको कुरा गर्नुभयो यहाँले चाहिँ सिप धेरै कुराले दिन सकिन्छ भनेर त्यो पैसालाई नै उपयोग गरेर जस्तो तपाईँलाई चाहिँ त्यो दुई लाखबाट चाहिँ धेरैजना त्यो सिप प्राप्त जनशक्ति उत्पादन हुन्थ्यो र भोलि 2 लाख होइन कि 2 करोडको उद्योग स्थापना गर्न सही सकिन्थ्यो र त्यो उत्पादनलाई चाहिँ नेपालभित्रकोमा मात्र आपूर्ति गर्ने होइन कि विश्वभरि नै र विश्वका धेरैवटा देशहरूमा दे पनि आपूर्ति गर्न सक्ने कुरालाई पनि हामी सोच्नु नि त होइन यो, यो कुरा चाहिँ कस्तो भयो भने यो सपनाको कुराहरू भयो कि हामी सि सबै कल्पनामा हामी यति सिक्ने हो भने यति मान्छे यसरी हुन्छन् भन्ने कुरामा त कमसेकम अघि अर्जुनजीले भनेको कुरामा म एउटा के सहमत छु भने होइन त्यो दुई लाख खर्च गरेर बिसजनालाई तालिम दिनु पर्दैन किनकि बरु एउटा उद्योग खोलौँ त्यसमा दसजना मात्रै मान्छेहरू काम लगाइदिउँ लगाइदिउँ न एउटा मान्छे त्यहाँ सिकाउने सँगसँगै होस् उसले सानोबाट काम सिक्दै जान्छ त्यसमा त्यो किसिमले चाहिँ जानु पऱ्यो अहिलेसम्म दिएका तालिमले हेर्ने हो भने त सबै मान्छे रोजगारी भइसक्नुपर्ने थियो कोही पनि किनकि हाम्रो त्यो सपनामा मात्रै सीमित हुनुपर्ने थिएन या अर्को कुरा चाहिँ मान्छेको भित्री आकाङ्क्षाको कुरा पनि हो हामीले कतिलाई ताले, ताले तालिम दियो दिएनौँ भन्ने कुरामा म धेरै टाढामा उदा उदाहरण दिन चाहन्न हामी जस्तै युवाहरू जस्तै अहिले झुलेका अर्जुन कार्कीले आएर यहाँ दुई तिन वर्षको उसमा एउटा ठुलो उद्यमी हुनुभएको छ अर्को क्षेत्रपाको एउटा शान्त आएर यहाँ हेर्नुहोस् तपाईँ वर्ष चार वर्षको बिचमा त्यहाँ ठुलो उद्यमी हुनुभएको छ उहाँहरूको अहिलेसम्म कसैले पनि उसलाई तालिम दिएको होइन कि भित्रैदेखि उसले गर्न सक्यो केही आफूलाई परेको समस्या सम्बन्धित निकायमा गएर सिक्न थाल्यो त्यसले गर्दाखेरि अहिले के भने उसलाई गएर बरु स्वरोजगारमूलक कार्यक्रमको चाहिँ बजेट चाहिँ उसलाई सहयोग गर्न थालेका छन् भनेपछि अहिले लाँकुरी जगत श्रेष्ठलाई कसैले पनि त्यो आलुको बिउ उत्पादन गर्ने तालिम दिएको होइन नि किनकि उसले सिक्दै गयो कि पछि उसले आफ्नो कामको सिलसिलामा विशेषज्ञहरूसँग भेट्न थाल्यो अरू विशेषज्ञ आएर उसँग सिक्न थालेँ त्यस कारणले गर्दा उसले संयोजना रोजगार पनि दिन थाल्यो किनकि मैले भन्न खोजेको थियो भने सानो जसले पनि काम गर्ने मान्छेलाई चाहिँ प्रोत्साहन दिने चाहिँ तालिम दिनुहोस् न तपाईँले सङ्ख्यामा तालिमको सङ्ख्या होइन तपाईँले त्रिपन्न रुपियाँ कमाउने व्यक्तिलाई तालिम पछि हामीले तालिम दिँदै गर्दाखेरि उसले चाहिँ दैनिक सय रुपियाँ कमायो भन्नेमा चाहिँ त्यो तथ्याङ्क होस् ए जस्तो कि म उहाँ दिरबा सरको कुरालाई के कुरा कुरा गर्न चाहन्छु भने जस्तो कि सिप भनेको तालिम दिएर मात्रै सिक्ने होइन नि हामी यो कुरालाई स्पष्ट हौ न होइन मैले तपाईँलाई सिप दिएर मात्रै हेरेर जानेर बुझेर पनि मान्छेले सिप सिकेको हुन्छ नि तालिम दिएर मात्रै सिप सिकेको हुँदैन नि होइन जो मान्छेले उद्यम सिर्जना उद्यम गर्न चाहन्छ होइन उद्यमशीलताको विकास गर्न चाह चाहन्छ होइन नयाँ नयाँ कुराहरूको सिर्जना गर्न चाहन्छ आफूसँग भइरहेको कुरालाई नयाँ नया रूपले चाहिँ प्रस्तुत गर्न चाहन्छ अथवा नयाँ कुरालाई सिर्जना गर्न चाहन्छ भन्ने कुरा कसैले त्यो सिप दिनै जरुरी छैन उसले सिक्छ होइन देखेर पनि सिक्छ हेरेर पनि सिक्छ जानेर पनि बुझ्छ यी कुराहरूमा पनि छौँ होइन मलाई अनि के लाग्छ भने त्यसैले एउटा सिप भनेको रोजगारको लागि एउटा भर्याङ हो एउटा खुड्किला हो होइन त्यसैले सिपले रोजगार सिर्जना गर्ने हो रोजगारले शिव सिर्जना गर्ने होइन जस्तो मलाई लाग्छ हुन्छ हाम्रो भनाइ त्यही हो कि रोजगारकै विपन्नलाई रोजगारको माध्यमबाट शिव हासिल गरोस् ताकि पहिले सिप रोजगार उ, रोजगार गर्न चाहँदैन भन्ने कुरो हो तपाईँलाई म फेरि एउटा उदाहरण थुप्रै उदाहरण छौँ हामी प्रतिदिनमूलक घटना होइनन् कि अब एउटा अनारबाजे भनेर सुन्नुभएको छ एउटा अनारबाजे भन्ने मान्छे त्यो अनारको तालिम लिएर अनार खेती उसले सुरु गरे होइन कहिल्यै पनि तर उसले अब उसले अरूलाई पो तालिम दिने भयो अब तर कोसिसँग अनार खेती गरेर तालिम ल्याएन जस्तै हाम्रो भनाइ के भने रोजगारकै क्रमबाट चाहिँ सिप गर्दै गयो भने विपन्न लाइनमा आउँछ अन्यथा सिप पर्खिँदैन भन्ने कुरो हो हुन्छ आजको लागि हामी यस बहसको अन्तमा आइसकेका छौँ अब निष्कर्ष के हुन सक्छ सुरुमा जागिर दिनु उपयुक्त हुन्छ भन्ने समूहबाट अब यसमा जागिर दिनुपर्ने भनेको मतलब के हो सिप मात्रै सिप दिनु तालिम दिनु मात्रै त्यसले चाहिँ यति तथ्याङ्कीय प्रगति गर्नु ठुलो कुरा होइन त्यसमा के भने यदि जागिर सँगसँगै उसलाई हामीले तालिम दिनु जागिर भइराखेको मान्छेलाई सानो कामबाट उसलाई तालिम दिँदै जानु पऱ्यो र अब किनकि तालिम दिएर छोडिदेऊ भने यसको समस्याको समाधान हुँदैन यसले चाहिँ गरिबी घटाउने होइन झन् चाहिँ बढाउने एउटा तथ्याङ्क देखाउँछ गरिब भनेको कति पनि सिप नभएकोलाई हामीले लिइरहेछौँ अहिले सत्ताइराखेको भनेको विचार कति पनि सिप नभएका हुन्छ त्यस कारण जागिरसँगै सिपको विकास गरियो भने गरिबी निको करणमा टेवा पुग्छ भने हाम्रो भने सिप सिकाउनु सबैजनालाई रोजगारै दिएर मात्रै सकिँदैन रोजगार सिप लाने अथवा सिप सँगसँगै रोजगार लाने यो दुईवटा विषय पूरक हुन सक्लान् पूरक हुन सक्लान् भन्दा पनि पूरक हुन्छन् नै किनभने सिप सिकेपछि आखिर जाने त रोजगारकै लागि हो जीविकोपार्जनकै लागि हो त्यसकारणले सँगसँगै यी दुईवटा कुरा केही जान्दै नजानेको मान्छेभन्दा थोरै ज्ञान भएको मान्छेलाई चाहिँ कुनै एउटा रोजगारी दियो भने राम्रो होला त्यसकारणले त्यही जानकारी अथवा सिप के के भन्न मिल्छ त्यसलाई ती सबै कुराहरू सँगसँगै लग्यो भने ठिक होला हुन्छ आजका लागि यस बहस नेपालमा गरिबी निवारणका लागि सिप सिकाउनुभन्दा जागिर दिनु उपयुक्त हुन्छ भन्ने यस बहसमा आफ्नो अमूल्य समय प्रदान गर्नुभएकोमा ईश्वर पौडेल दिलबहादुर केसी केदारनाथ दाहाल र विष्णुकुमार थापा शङ्कर श्रेष्ठ र रविन्द्र गौतमलाई कार्यक्रमको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं श्रोताहरू आजलाई कार्यक्रमको निर्धारित समय सकिएको छ तपाईँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव दिन नबुल्नुहोला यसका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम तार्किक निष्कर्ष रेडियो सैलुङ सामदा केफएम एक सय चार मेगा हल चरिकोट कार्यक्रमको आगामी अङ्कमा हामी यस्तै अन्य सवालमा गरिएको बहस लिएर उपस्थित हुनेछौं तेतिञेलसम्मका लागि कार्यक्रम उत्पादन समूह सहित म अर्जुन पनि तपाईँहरूबाट विदा चाहन्छु तपाईँहरूको आगामी दिन सकारात्मक रहोस् नमस्कार